ज काठमाडौँ नेटवर्कका विभिन्न पार्टनर स्टेशन मार्फत हामीलाई सुनिरहनुभएका प्रिय श्रोताहरूलाई सुन्यलाई सुनको मालाको नयाँ अङ्कमा हार्दिक स्वागत छ कार्यक्रममा हामीले विश्वेश्वर प्रसाद कोइरालाले लेख्नु भएको सुप्रसिद्ध उपन्यास सुम्मा सुनाइरहेका छौ सुमा यो उपन्यासको नाम सुम्निमा भए पनि यो सुम्निमा र सोम दत्तको कथा हो सुम्निमा किराँती बाला हो भने सोमदत्त हो कट्टर ब्राह्मण यी दुई केन्द्र पात्रको माध्यमबाट उपन्यासकार कोइराले सोमदत्तको आदर्शवादी जीवन र सुम्निमाको व्यवहारवादी दर्शन बीचको घर्षण देखाउनु भएको छ सुम्निमालाई भुल्न घोर तपस्यामा लागेको सोमदत्तले मातापिताको आज्ञा टार्न नसकी पुलोमा नामकी ब्राह्मणीसँग विवाह गर्छ सन्तान प्राप्तिको पवित्र उद्देश्य राखेर गरिएको विवाहले ब्रह्माचार्य तोडिँदैन भन्ने उसको मान्यता छ तर पुत्र प्राप्तिको अनेक अनुष्ठान पश्चात पनि गर्भाधान नभएपछि सोमदत्त र पुलोमा बीच कटुता उत्पन्न हुन्छ अब के गर्ला त उनीहरू प्रस्तुत छ उपन्यास सुम्निमाको चौथो अङ्क दिन था एना बितिने बिति रहेका थिए एक एक गरेर आश्रमका दैनिक कार्यहरू साधारण किसिमबाट सम्पादित हुँदै थिए बाहिरबाट उनीहरूको जीवनचक्रमा कुनै परिवर्तन आएको थिएन तर मानसिक चिन्तामा एक्लै एक्लै पिल्छिएर सोमदत्त र पुलोमाको नैतिक जीवन निर्वाह भइरहेको थियो कहिलेकाहीँ अत्यन्तै विरक्तिका साथ सोमदत्त भन्थ्यो यदि पितामाताको आज्ञा र धर्मशास्त्रको आदेशको बाध्यता नभएको भएमा उहिले सन्यासी भइसक्ने थिए पुलोमा पनि भन्थी म पनि त धर्मोपदको बाध्यताले यो वैवाहिक जीवनमा अडिराख्या छु नत्र उहिले तापसी भएर वनभित्र पसिसक्थे प्रति मासको पुदृष्टिको कठोर अनुष्ठान कर्तव्य भावनाले मात्र म मा आफ्नो शरीरलाई यो घोर यातनामा प्रतिमा पुलुमाको कुरा सुनेर सोमदिथ्यो यस प्रकार धेरै दिन बित्यो अन्तिमा एक दिन मानव नियम पूर्वक सदाको जस्तो पुलोमा रजस्वाला भएर पर सरी गोशालाको पछाडी एउटा पर्ण कुटीमा पर सर बसेकी पुलोमा नाना प्रकारका दुश्चिन्ताले घोरिएर बसिरहन्थे एकान्तमा आश्रमका सानातिना दैनिक कार्यकर्ता गर्दै व्यतीत भए जस्तो यो तीन दिनको गुप्तवास थिएन कार्यहीनताले घोरी बसिरहनु पर्दा उसका मनमा अनेक प्रकारका कुरा खेल्न लाग्थे आफ्नो बाल्यकालको स्मृति हुन्थ्यो मातापिताद्वारा कठोर जीवनमा प्रविष्ट गराइएको कुरा र अनि ऊ गाउँका कुरा सोच्न लाग्दथि जहाँका भिल्ल केटाकेटीहरूसँग जोगिएर माताको सजग दृष्टिमुनि हुर्किँदै गएकी थिक उसँग घनिष्ठ हुँदै आएको आमाले थाहा पाएर किंचित अधिकारको स्वरमा भनेकी थिइन् कि पुलोमा अबदेखि घरबाट बाहिर कहिल्यै नजाने कार्य यहा नाना प्रकार का क्रा खेली रहन थे पुलुमा को मस्तिष्क में तर बीचबीच में उसका चौथो दिन को समझना घबराहट पथ्यो भगवान एक पटक माता बनाऊ एन दे तर मैं चौथों दिन को उत्पीड़न कर भगवान यता सोमद चिन्तित अवस्थामा एकनाशसँग घुरीएर बस्दा बस्दा त्यस्तो चरम अवस्थामा पुगेको थियो जब पुत्र प्राप्तिको असफलताले उसमा यस प्रकारको मानसिक एकाग्रताको रूप धारणा गरिसकेको थियो जुन एकाग्रतामा भावनाको विकार थिएन यद्यपि बौद्धिक तन्मयता भने अवश्य नै प्रशस्त थियो जति जति ऊ असफलता प्राप्त गर्थ्यो जति जति पुत्र प्राप्तिको लक्ष्य टाढा टाढा हुँदै गएको उसलाई अनुभव हुन्थ्यो उति उति एकाग्रताको मानसिक सियो तिखारिँदै जान्थ्यो ऊ सोच्थ्यो के यो? त्यही असफलता जनित तीव्रतम एकाग्रताको तोडमा उसले एक दिन सोच्यो यो स्थल मध्यराँत देश हो सम्भव छ कुनै अदृश्य तत्त्व हामीलाई बाधा पुर्याइरहेको छ आर्यहरूका समस्त देवी देवता र उनीहरूका शास्त्रमा उल्लेखित कर्मकाण्ड वैदिक ग्रन्थमा निर्देशित तप इज्ञादि हामीहरूद्वारा विधिवत सम्पन्न भएर पनि किन कार्यसिद्धि भएन यो वितृष्टाबाट मुक्ति पाइन्छ कि भन्ने क्षण आशा गर्दै उसले किराँतहरूको देवतालाई पनि सन्तुष्ट पारेर एकपटक हेर्न उचित हुने सम्झियो जब उसले आफूलाई पुत्रिष्टि अनुष्ठान कार्यको मानसिक यातनाबाट समेत थकित उत्साहहीन र असमर्थ भएको पायो अनि मात्र किराँत देवको तुष्टिको इच्छा उसमा जागृत भयो दत्तको क्रिस शरीर अत्यन्त क्लान्त भएर बालक सूर्यको प्रथम किरणका साथसाथै किराँत गाउँको निकट पुग्यो नितान्त थकित भएकाले आफूले टेक्दै हिँडेको लट्ठी एकतर्फ अड्याई ऊ एउटा ढुङ्गामाथि बस्यो बाटोको बायाँतिर थियो किराँत गाउँ र गाउँ एकदम शान्त थियो बाटोको दायाँ थियो एउटा सानो जलप्रपात जसको धारा एउटा चिल्लो प्रस्तर खण्डका अनवरत झरिरहेको थियो त्यो प्रपात सगन वृक्षको शीतल छायामुनि स्थित थियो र जलप्रपातले त्यो सानो स्थानलाई चिसो पारिराखेको थियो एक त सोमदको अत्यन्त क्रिस शरीर त्यसमा झन् त्यहाँसम्म धाउनुको उद्देश्य उसलाई हठात लज्जाको बोध भयो ऊ हलचल नगरी धेरै बेरसम्म ढुङ्गामाथि बसिरह्यो कि कर्तव्य विमोड भएर त्यहाँ बस्दा उसले देख्यो सूर्य तरु शिखरहरू छेचोल्दै आकाशमाथि आइसकेको छ त्यही समय ऊ देख्दछ नग्न तरुणीलाई जो गाउँको बाटो झर्दैछ र धारामा पानी भर्न आइरहेकी छे सोनदत्त हतपताएर उठ्यो टाढाबाट उसलाई लाग्यो त्यो तरुणी सुम्निमा हो तर उसको कागको सानो बालकलाई देखेर उसले सम्झ्यो होइन रहेछ सायद सबै किराँत स्त्रीहरूको शरीर एकैनाशको हुन्छ सुमिमालाई सम्झदा सोमदलाई झन्ठूलो लज्जाको बोध भयो युवतीले धारामा गाग्री थापी र त्यहीँको एउटा शिलाखण्डमा बसेर शिशुलाई स्तनपान भए एकछिनपछि सोमदत्तलाई अनुभव भयो ऊ एउटा अपरिचिता नग्न युवतीले शिशुलाई स्तन दिइरहेको हेरिरहेको छ हतपताएर उठ्दै उसले आफ्नो दृष्टि यथासाध्य जलप्रपातबाट विपरीत दिशातर्फ पारयो अनि युवतीलाई सोध्यो बाको घर यहाँ कहाँनिर होला किराँत इवतिले आफ्नो झुकेको शिर उठाएर सोमदत्तालाई पुलुक्का हेरी उसको बाया हातले स्तनलाई किंचित उचालेर टेवा दिइरहेको थियो उसले सोधी तिमी को हौ भ्रामण सोमदत्ताले युवतीलाई नहेरै उत्तर दियो मलाई बिजुवासँग प्रयोजन छ चा। काम छ मेरो ऊ त्यो माथि देब्रेतिरको घर हो त्यहाँ गएर बोलाऊ यति मात्र भने यति भनेर शिर नेहुराउँदै उफेरी शिशुले दुध खाइरहेको हेर्न लागि सोमदत्त बिस्तारै उठ्यो र आफ्नो लट्ठी टिपेर गाउँतिर प्रस्थान गर्यो युवतीले बताएको घरको द्वारमा पुगेपछि सोमदत्तले कराएर बोलायो बिजुआ? ए बिजुआ? ए बिजुआ? ए बिजुआ? तल धारामा रहेको युवतीले पनि बिजुवा बागको एउटा ब्राह्मण आएको छ भन्दै चिच्याई सोमदत्त र युवतीको आवाज सुनेपछि भोटे कुकुर चञ्चल भएर भुक्न थाल्यो बिजुवा बाहिर निस्कियो यताउता हेरेर सोध्यो सोम दत्तले आफ्नो परिचय र प्रयोजन बताएपछि बिजुवाले भन्यो ओ सोमद ब्राह्मण तिमीलाई छोरी सुमनिमाले धेरै दिनसम्म सम्झिरहे ब्राह्मण अहिले त उसको भेज जे पनि भइसक्यो छ महिना कि छोरी छ आए आए सोमदत्त आएका छन् अनि फेरि सोमदत्ततिर फर्केर बिजुवाले भने के गति भएको तिम्रो सोमदत्त गति दुब्लाको कस्तो बुढो देखिएको तिमी हेर सीर शिर निएर सोमदत्त उभि उसले केही उत्तर दिएन बिजुवाले आफ्नो व्यवसायिक अधिकारको स्वरमा सोध्यो एउटा वैद्यले रोगीलाई सोधे जस्तो अनि सोमद तिमी छोरो किन चाहन्छौ भन त अब धर्मनिर्वाहका लागि सन्तान भएन भने पितृहरूको उद्धार हुँदैन सन्तान बिना मनुष्यलोकमा अर्जन गरेको धर्म सबै निष्फल हुन्छ यस्तो हाम्रो शास्त्रको आदेश छ अनि सोमदत्त त्यो बाहेक बिजुवाले फेरि सोध्यो त्यसको अतिरिक्त हाम्रो निम्ति पुत्र प्राप्तिको अरू कुनै हेतु छैन सोमद तिमीलाई शरीरले भोग गर्दैछ भन्ने कहिले पनि लागेन स्त्री समागममा किचित पनि लागेन त्यसो भए के सोमदर्मकै मा। निम्ति मात्र छोरा होस् भन्ने चाहन्छौ तिमी शरीर सुखका लागि हुँदै होइन त होइन बिजुवा भोग र कर्तव्यमा हामीले भोग कामनालाई तपस्याद्वारा मृत बनाएका छौँ केवल कर्तव्यको उद्देश्य मात्र छ हाम्रो जीवनमा है ब्राह्मण मलाई त के लाग्छ कि तिम्रो मनुआ रिसाएको छ किनभने तिमीले त्यसलाई तपस्याद्वारा मार्न खोज्यौ मनुवाद्वारमा गएर नुहाउनु पर्छ तिमीले बुझ्यौ बिजुवाले बडो गम्भीरताका साथ भन्यो सोमदत्त नबोलिक उभि राख्यौ एकछिन थामिएर बिजुवाले फेरि सम्झाए जस्तो गरी भन्यो हेर ब्राह्मण हाम्रो शरीर यन्त्र होइन माध्यम होइन र पनि होइन त्यो आफै साध्य हो लक्ष्य हो त्यसको हेला गर्न सक्दैनौ तिमी मानिसको रस भोग भावना र सुखको इच्छाबाट शरीर शून्य भएपछि त्यो ज्यानै नभए जस्तो हुन्छ त्यसले सन्तान जन्माउन सक्दैनौ त्यो ज्यान नभएको अरू अरू हतियार मात्र होइन सन्तान सम्भोगको परिणाम र प्रमाण दुवै हो बुझ्यौ ब्राह्म तबसम्म सुनिमा पनि छोरी बोकेर आइपुगी एकछिन छक्क परेर सोमदत्त र सुम्निमाले हेराहेर गरे सोमदत्तले अहिले पो थाहा पायो कि तल धारामा पानी भर्न आएकी युवती नै रहेछ सुम्निमा यत्तिका वर्षमा पनि उसको शरीरमा कुनै परिवर्तन आएको थिएन पहिलेकै जस्तो पूर्ण तारूण्यले टल्किएको काञ्चन प्रभावयुक्त शरीर कोशी तटमा अन्तिम दिन देखिएको रूप आज यत्तिका वर्षको अन्तर पछि प्रकट हुँदा पनि त्यसमा किंचित पनि वय वृद्धिको लक्षण देखिएको थिएन उसको स्मृतिमा सुम्निमासँग बितेका दिन झलझली जल नाच्न थाले तर ऊ निशब्द भएर उभि राख्यो सुम्माले शान्ति भङ्ग गर्दै भनेर भन्ने कुरा नपाएर हेरा हेर गरे अनि स्नेहको स्वरमा सुम्निमाले विस्तारे भने सोमदत्त कति दुब्लाको चिन्नै सकिन सोमदत्र हातले सोमदत्तको काँदै स्पर्को शरीरभरि खुम्चिएको छाला उपएक सूक्ष्म कम्पनको लहर चल्म लायो गाई बस्तुको आङ जुरुङ जुरुङ भए जस्तै स्तनपान गर्दा गर्दै सुमनिमाको छातीमा उसकी सानी छोरी निधाइसकेकी थिजुवाले भन्यो हेर सुनिमा सोमदत्त ब्राह्मणको मनुवाएको छ बुझ्यौ त उसले आफ्नै मनुवाको हिला गरे भनेर हो सोमद मनुवालाई चोट परे भने सब पर्छ बालक जस्तै बेहोरा छ त उसको बुझ्यौ त ल सुमनिमा अब इनको मनुवालाई रिजाउनु पर्यो निधायकी बालिकालाई सुताउन सुमनिमा कोठामा गई बिजुवाले फेरि भन्यो टाउको हल्लाएर आफैलाई सम्बोधन गरे जस्तै गरी शरीर त हो नि मलाई हेला गर्नुहुन्न सोमद सोमदत्त प्रतिवाद करने तीव्र इच्छा भ्रदय में एवरमित शरीर तोस्टो मिहान भरी को ठाड़ो उमनिमा को, को दर्शन लेस्त होकर आग्रह शक्ति रहता सुम्निमा बाहर आई उसको मुख बात सोमदत्त तिम्रो त्यसपछि अचानक थामिँदैन थामिएर उसले प्रश्नमाथि प्रश्न गर्न लागे सोमदत्त तिम्रो अझै बे भएको छैन हेर्दिनन् ब्राह्मणीले तिमीलाई नत्र किन यस्तो हाड छाला मात्र भन त फेरि सोमदत्तको पाखुरा समाएर व्यतीत स्वरमा ऊ भन्न लागे तिमलाई त आहार पनि पुगेको छैन सोमदत्त तिमीलाई माया गरेर हेरचाह गरिदिनेसम्म पनि कोही भएन है ए छोरी बिजुवाले फान्यो यिनलाई अरू के भएको छैन यिनीको शरीरले हट गरेको छ जिद्दीसम्म आएर बसेको छ यिनको बानी बेहोरा देखेर शरीरले पनि अड्डी लिएको छ अरू के होइन सुम्नीमा इनको मनुवाह यिनीसँग रुसाएको छ ठुस्किएको छ त्यसलाई रिजाउनु पर्यो अरू कुनै बाटो छैन हेर बाबा ल जे जे गर्नुपर्ने हो चाँड चाँडै गरिदिनुहोस् खट्टै यिनको यो दशा देखेर म त रुन मात्रै सकिनँ सुन सुम्नीमा अब यो काम मैले गर्ने होइन छोरी तिमीले गर्नुपर्छ ल ल यताउ त के के गर्नुपर्ने हो कसो गर्नुपर्ने हो म सबै कुरा बताइदिन्छु तिमीलाई र ब्राह्मण तिमी एकछिन यही बसिराखे है त कोठामा बिजुवाले छोरीलाई सानो सोरले धेरै बेरसम्म कुन्ने के सम्झायो सोम दत्तले कोठाभित्र बोलिएको नबुझिने बोली मात्र सुन्यो कुरा केही पनि बुझेन एकछिन एउटा ठुलो झोला बोकेर सुम्नीमा बाहिर निस्कि उसले भाने सोम दत्त ल हैन कहाँ सोमदत्तले आश्चर्य मानेर सोध्योमासँग निर्धक्क भएर ब्राह्मण धर्मको नष्ट हुँदैन हेर पिँढीमा उभिएको बिजुवाले भन्यो सोमदत्त एकछिन अनिश्चित भएर उभिरहनिमाले आग्रह गरेर फेरि भाने आऊ न सोमदत्त ढिलो नगर के कुन अनौठो क्रियाका लागि सुमनिमा उसलाई बारम्बार बोलाइरहेकी छ केही बुझ्न सकेन उसको मस्तिष्कमा एउटा ठुलो हलचल मात्र भइरह्यो र त्यहाँका सारा दृश्य अवास्तविक लाग्न थाल्यो उसलाई बिजुवा कोठाभित्र गयो बाहिर अब सोमदत्त र सुम्निमा मात्र रहे उभिरहेको सोमदत्तको हात समाएर सुम्निमा हिँड्न लागि सोमदत्तको मन र शरीरले केही विरोध गरेन र बिस्तारै बिस्तारै ऊ पाइला चाल्दै थियो सुम्निमाको हातले आफ्नो हात समाउन दिएर तिमी किन यसरी सुकेको सोम सोमदत्त केही बोलेन सुम्निमाले फेरि सोधे थाहा छ सोमदत्त मैले तिमीलाई धेरै दिनसम्म सम्झिरहे तैपनि सोमदत्तले केही उत्तर दिएन ऊ हिँडिराख्यो मात्र तर मनमा उसले पनि सम्झ्यो कि धेरै कालसम्म सुम्निमालाई बिर्सने प्रयत्नमा तपस्या गर्दा गर्दै ऊ देश देशान्तर चाहर्दै दे हिँडेको थियो यता सुमनिमाको भन्ने कुरा कहिल्यै नटुङ्गिएला जस्तो थियो पहिलेकै चाञ्चल्य उसमा अझै विद्यमान थियो उसले फेरि सोधि यो के भएको सोम तिमीलाई तिम्रो शरीरभरि खाटे खाटा छन् त कहाँ घाइते भयो भने त कसरी सोमदत्ता ने भाने कि बीर्सन उसले अग्निमा आप शरीर को मंस खंड काटी काटी होम करबोलीमनिमा डोरिए एक नाशले हिड़ी रहिए मानु कुछ मादक वस्तु को प्रभाव में उत्तन अवस्था में सुमनिमा को एक नाश को स्वर मानु एवं लघु जलप्रपात कुछ एकांत वन को शीतल नकुंज में सा कंकड़ समूह ऊपर लगातार बर्सिजस्त उसको कर्ण गुहर में प्रविष्ट कर इस पुग्दै जाँदैछ सूर्यको ऊर्द्वारोही शुभ प्रकाश सुम्निमाको प्रपुष्ट चम्पक शरीरलाई आभा सम्पन्न बनाइरहेको थियो र उसको मुखडामा कोमल रक्तिमत्ता चम्काउँदै थियो काँधसम्म लहराउँदै झरेका केशका केही भाग सुम्निमाको सुडौल पिठ्यौमा र केही कुममा दुवैतिरबाट अगाडि छातीमा झरेर स्तनका उप हलुका हलुका उफ्रिँदै धूप छाया पार्दै थियो हिँडिरहेकी सुम्निमाले शोमदको ध्यान मग्नता भङ्ग गर्दै एकाएक थामिएर सोधे यतिका दिन तिमी का थियौ भन त सोम दत्तले यसको पनि उत्तर दिएन एकछिनपछि बरु आफ्नो तर्फबाट प्रश्न गर्यो गम्भीर भएर सुम्मा तिमी कसरी सहायता गर्न सक्छौ मलाई भन <laughs> त तिमी बोल्यौ त सोम दत्त मलाई त लाग्यो कि तिमी मसँग रिस आएका छौ त्यसैले नबोलेका तिमी मनमा के लागे थाहा छ बाहुनले कति दिनसम्म रिस मनमा राख्न सक्दो रहेछ उसले हाँसेर सोम दत्ततिर फर्केर हेरे अनि फेरि भने ऊ त बाले कस्तो कामको जिम्मा लगाइदिनु भएको छ भने मलाई हतबुद्धि भएर सोमदत्तले फेरि सोध्यो सुम्निमा, तिमीले पनि धामीको काम जाने कि छेउ सुम्निमाले मुन्टो हल्लाउँदै भानी अह जाने जान अब म स्वास्नी मान्छे त्यही माथि सोझिन सोझी केही पनि आउँदैन सोम मलाई त आफू होइद त्यसो भए अप्ठ्यारो मान्दै सोमदत्तले प्रश्नवाचक अनुहारले सुम्निमालाई हेर्यो सुम्निमाले भाने आत्तिनु पर्दैन के सोम बाले भन्नुभएको कि मनुवा दहमा तिमीलाई लगेर नुहाइदिनु अरे र खोलाको देवी अगाडि तिमीलाई सिँगारिदिनु अरे नचिनिने गरेर तिम्रो रुपै साटिदिनु अरे यो सबै सामान चाहिँ मैले झोलामा बोकेर ल्याएको छु सोमदत्तले केही बुझ्नै सकेन आफ्नो मस्तिष्कले का काम गर्न छोडेको उसलाई अनुभव भयो उसले आफूलाई अहिलेको स्थितिमा पाएर विधिको विडम्बनाको ध्यान भयो जसलाई केही वर्षअघि हृदयबाट निर्मल गर्न भने उसले घोरतम तपस्यामा प्रविष्ट भएर आफ्नो शरीर सुखाएको थियो आज उही नग्न किराँत युवतीको लागेर ऊ अज्ञात स्थानतिर गइरहेको छ आफ्नो वर्तमान स्थिति देखेर उसले लाग्यो अहिलेका समस्त वस्तु वास्तविक होइनन् स्वप्नमा देखेका दृश्य मात्र हुन्थी त्यसकारण ऊ स्वप्ममै रमाय जस्तो भयो आफ्नो आश्रम र त्यहाँ उसलाई पर्खेर बसेकी आफ्नो विवाहित ब्राह्मणी पुलोमा स्वप्नमा देखेको स्वप्न जस्तो भएर धुमिल हुँदै गयो उसको मस्तिष्कबाट एकछिनमा उनीहरू गाउँ छाडेर वनभित्र पसे सल्लो चम्पा उत्तिस चिलाउने कटुज र लाप्सिका वृक्षहरूले झ्याममा थियो वन सुम्निमाले भाने सम अब हामीहरू देवी धान र आइपुग्यौं बुझ्यौ ऊ त्यो रुखहरूले छोपेर झ्याममा परेको ठाउँ छ नि हो त्यही छ मनुवाद उनीहरू पुगेको त्यो स्थल अत्यन्त रमणीय थियो वनभित्रै निर्मित थियो अर्को एउटा उपवन झ्याममा परेका टल्किने हरिया पातका घना वृक्षहरूले बनेको त्यो स्थानमा मानव सदा सर्वदा अखण्ड शान्तिमय गुप्त एकान्तमा घेरिएर सुरक्षित राखिए जस्तो थियो सुम्निमाले एउटा हातले झ्याङ पचाउँदै त्यो सुरम्य उपवनभित्र देखाए र भनी सोम दत्त ऊह त्यहाँ हेर त हेर झ्याङ भित्रको खुल्ला स्थलको मध्यमा एउटा जलाशय थियो उपवनले परिवेष्टित र जलाशयको निर्मल पानीका उपे वृक्षका मसिना हाँगा नेवरिएका थिए पानीको एक झल्को पर्यो सोमदत्तको आँखामा सुमनिमाले झ्याङबाट आफ्नो हात झेकी पन्सिएको झ्याङले खुजमुजिँदै फेरि आफ्नै पूर्व रूप धारण गर्यो मनुवादहको छिनमा उग्रेको द्वारका उप मानव हरियो लहरा र परेको किरमिरे चित्रको पर्दा त्यसमाथि पर्यो सुम्निमाले भने भित्र पस्नुभन्दा पहिले एकपल्ट पछाडि फर्केर हेर त सुन्द त कत्ति अग्लो ठाउँमा हामी आइपुगेका छौँ ऊ त्यो यता त्यो तलको जङ्गलभित्र सिमलको त्यो ठूलो रुख्ने र त छ नि तिम्रो आश्रम देख्यौ तिमीले जानेर कोसी बाङ्गेकी छ सोमदत्तले फर्केर हेर्यो आफू उभिएको ठाउँ निकै मुन्तिर भिरालो पर्दै सुदूर दक्षिणको क्षेत्रीसम्म पुगेको वन जङ्गलको बिस्तरका उप सूर्यको प्रखर किरण बसिरहेको थियो समस्त विश्वको वातावरण शान्त थियो मानौ सूर्यको प्रखर तापले तलका वन प्रदेशका सम्पूर्ण ध्वनि किचिएर निशब्द भएका थिए सोम दत्तले त्यो निशब्द निर्जन्तमा केवल आफू नजिकै टाँसिएर भेकी सुम्निमाले सास फेरेको र आफ्नो मुटु बल्किरहेको मात्र सुन्यो मध्याहको सूर्यको ताप कठोर भए पनि पर्वतको उचाइले गर्दा तातो चिसो मिसिएर हलुका वायु सुम्निमालाई स्पर् सोमदत्तलाई समेत अंगाल्दै पूर्व दिशाबाट बगिरहेको थियो वनस्पतिको गन्धमा सुम्निमाको मानव गन्ध पनि मिसाएर नजानी किसिमबाट आइरहेको हलुको मानव सुगन्धबाट त्यो विराट निर्जन्तमा आत्मीयताको सानो लोक निर्मित भइरहेको थियो सोमदत्तलाई लाग्यो यो भिरानो ठाउँ होइन सुम्निमाले भानी देख्यौ आश्रमको थलो कानेर छ मैले त देखिनँ यस्तो विराटतामा लाग्दछ मानु सबै कुरा लोप भएको छ सोमदत्तले यति मात्र भन्यो हेर न एकचोटि राम्रोसँग ध्यान दिएर हेर त सोमदत्त ऊ त्यो सिमलको रुख के त्यहाँनिर हेर त खाइ सुम्मा म त यो अरणको विस्तृत अगमतामा असङ्ख्य वृक्षहरू मात्र देख्दछु सिमलले पनि आफ्नो अनगिन्ती शिर उठाएको देख्छु यथातथै मैले त ठम्ब्याउनै सकिनँ लवायो, छोड़ छोडिदेऊ त्यसो सु भाइ सुमनिमाले भानी अब हामी पसौँ मनुवा तहको वनभित्र सुमनिमाले अघिकै जस्तो फेरि एक हातले त्यहाँको झ्याङ पछाएर एउटा सानो प्रवेशद्वार बनाई पहिले सोमदत्त पस्यो अनि सुम्निमा झ्याङको द्वार फेरि बन्द भयो वनको बन त्यो एकान्ततामा एउटा अर्को एकान्त कुना बन्न गएको थियो त्यहाँ विराट मातृत्वका शरीरभित्र रहेको जीवन्त गर्व भित्र पस्ने बित्तिकै सोमदत्तले लामो सास फक्सो भरी किंचित सौरभमा चिसो वायु भरियो उसले लाग्यो उसको थकान त्यतिले मेटिना मेटिन गएको छ उसले भन्यो आहा कस्तो अद्भुत कस्तो मनोरम स्थल अगाडि आउन सोमदत्त ऊह यो ठुलो ढुङ्गामा बसेर हेर त यहाँको शोभा अनि बल्ल थाहा हुन्छ तिमीलाई यही हो सोमदत्त मधह सुम्निमाले भने एउटा विशाल शिलाखण्डमा बसेर सोमदत्तले भन्यो आहा चारैतिरबाट वनस्पतिहरूले सुरक्षित यो सूर्यम्य खाडल मलाई माताको गर्भको स्मरण भयो र यहाँको यो सरोवरको जल त्यो जीवन र सदश्य लाग्दछ जसबाट गर्भमा शिशु पोषण प्राप्त गर्दछ सोमदत्तले यसो भनिरहँदा सुम्निमा भुइँमा बसेर झोलाबाट सर्जामका सामग्रीहरू झेकिरहेकी थिए सोमदत्तको मुग्ध अनुहार लक्षित गरेर उसले विस्मित स्वरले बोलाइ सोम दत्त के सुन त्यस्तो अनुहार लागेको तिमीले सोमदत्त के सुम्मा कस्तो अनुहार केही खाँदैनौ पकायो होला यहाँ त भोजनको केही आवश्यकता अनुभव हुँदैन सुम्मा त्यसै रमाइलो छ यहाँ त्यसै परितृप्ति छ सोमदत्तको कुरा सुने सुनेर सुम्नीमा हाँसी हेर यह सोमदत्त यहाँ भोको बसेर तप गर्दै देउता रिजाउने खण्ड छैन पर्दैन त्यसो गर्दा हाम्रो देउता त भोको बसेर रिजिँदैनन् हेर अनि त्यसो भए केले रिजिन्छन् त सोमदत्तले पनि परिहासकै हेतुले सोध्यो खाएर शरीरलाई तृप्त पारेर अनि पो त शरीर खुसाउँछ देउता पनि रिजिन्छन् सोमदत्तको दृष्टि सुम्निमा केही नलगाएको शरीरमा पर्यो स्वास्थ्यले सुनको मूर्ति जस्तो वर्ण कसिएको आफ्नो कालो न कालो सुकेको चाउरिएर मोजै मुजा परेको र खुकुलो छालाको खोल भेरेको सुम्निमाले सकौतुक फेरि भने कि वाहन भएकोले किरातीले छोएको खानेको र खानु भन्ने सम्झाएको तिमीले सोमदत्ता सोमदत्तले गम्भीर भएर भन्यो अँ साची, मलाई त त्यसतिर ध्यान नै भएन तर मलाई चाहिँ ध्यान छ सोमदत त्यसो हुँदा तिम्रो धर्मको रक्षा होस् भनेर इ मैले त घरबाट दुध र मह पो ल्याएकी छु झोलाबाट जो। उसले दुध र महको दुई थरीको ढुङ्ग्रो झेकी अनि भनी आमा म पनि आज तिमीले खाए जस्तै दुध र मह मात्रै खाने हो बुझ्यौ बाहुनी हुनु परे यसो भन्दै सुन्नीमा हाँसी र फेरि उत्तिन खेरै कुरा थपी हेर न बाले मलाई सम्झाउनु भएको थियो मनुवा दहको देवा कडा छ त्यस उसले तिम्रो धर्म बिग्रने केही कुरा पनि नगर्नु रे मैले कति नै तिमीले आफ्नो धर्मलाई कति बिग्न मान्ने गरेका छौ भन्ने कुरा मलाई थाहैन बा जस्तो अनि उसले आफ्नो साथ ल्याएको दुध र महको ढुङ्ग्रो सोमदत्तको अगाडि राख्थे सोमदत्तले अत्यन्त रुचिका साथ सबै खायो अनि झोलाको सिरानी बनाएर उपरखुट्टी लगाउँदै उसिला खन्नमा पल्टियो उसलाई पूर्ण सन्तोषको अनुभव भइरहेको थियो सुम्निमाले भने सोमदत्त तिमी एकछिन यसै थकेमा रुहार आइहाल्छु दहमा दा दहभित्र पसेर सुम्मा जल क्रीडा गरेको सोमदत्तले पल्टी पल्टी हेरिराख्यो सुखको तन्द्रामा उसलाई सम्झना भयो धेरै वर्ष पहिलेको त्यो दृश्य जसमा सुम्निमा कोशी नदीको तटमा यस्तै जल क्रीडा गर्ने गर्थे कर उसलाई लाग्यो सुम्निमा उसलाई बोलाउँदैछ सोमदत्त सोम दत्त भन्दै धेरै वर्ष पहिलेको ध्वनि उसको कानमा पर्यो पल्टेको पल्टै ऊ उम्न थाल्यो यथार्थ र स्वप्न छुट्याउनै नसक्ने अवस्थामा पुगेको थियो ऊ कोशी नदी र मनुवा तहको जल एका हुन गएको छ तातेको बालुवा हुँदै भग्ने हावा यो चिसो तहको वातावरण कोशी तटमा गाई चराउन जाँदा ऊ जुन वृक्षको फेदमा अडेसा लगाई विश्राम गर्थ्यो समयको वृक्षको फेद र अहिलेको यो शिलाखण्डले उसको मस्तिष्कमा एउटै रूप लिँदै गयो सबै कुरा बिलाउँदै गए एन ऊ भुसुक्क निधायो केवल बराबर उसको कान मा आवाज उसलाई य सुखोध मत रहो पुकारी वायु को एक झोका ता चीसो छुट्या शरीर को गंध पीसिए बड़बड़ा सुम्निमाले आफ्नो मुख उसको मुखै निर लगेर सुम्निमाको विजयको कपालबाट दुई तिन थोपा जलबिन्दु सोमदत्तको मुखमा पर्यो उसलाई लाग्यो स्वप्नमा हलुका हलुका जलवृष्टि भइरहेको छ सुम्निमाले भने सोम तिमी निदा अनि पो सोमदत्तले आँखा उघार्यो सामुन्ने देख्छ भिजेको शरीर लिएर एकदमै नजिकै हात गोडा टेकेकी सुम्निमा, उसको मुख निर आफ्नो मुख लगेर उसलाई बोलाइरहेकी छे सोमदत्त अब उठ सोमद सोम दत्तले तान्दै भन्यो कस्तो मादक भूखण्ड रहेछ यो सुम्मा यो वनस्पतिले परिव्यस्तित पवन त्यसै लट्ठ पार्यो म त भुसुक्कै निधाएछु हो त सोमदत्त असाध्यै मिठोसँग निधाएका थियौ तिमी कहिले पनि धकन नपाए जस्तो बर मैले उठाउने नै थिइनँ थी तिमीलाई मायाले त्यस्तो मग्नसित सुतिरहेको बेलामा तर हेर न सोमदत्त सूर्य ढल्न लाग्यो त्यही भएर मात्र उठाएको रमाइलो आलस्यले छोपेको स्वरमा सोमदत्तले भन्यो मलाई त लाग्छ सुम्निमा कतै नजाऊ यहीँ बसिरह मन लागुन्जेल बसिरह र सधैँभरि बसिरहोमदको कुरा सुनेर सुम्निमाले अचम्म मानिर भने त देवीधानमा पनि कोही रात बिताउँछ बाले भन्नुभएको तिम्रो धर्म जाने कुरा यहाँ के पनि नगर्नु भनेर मनुवा त बडो डर लाग्दो देवाहोरे सोमद एकदम कडा त्यसैले बुझ्यौ मेरो कुरा ल हिँड हिँड सोमद अबेर पनि हुन लाग्यो अब म तिमीलाई तेल लगाइदिन्छु नुहाइदिन्छु र तिम्रो अहिलेको रूपलाई साट दिन्छु बाले भने जस्तै बित्थामा यहाँ बस्ने कुरा नगराएर हतारिएर सुनिमाले यति मात्र भने र हतारिएरै उसले झोलाबाट तेलको एउटा सानो माली झिकी र फाने एकछिन राम्रोसँग पल्ट तिमी तिम्रो आङमा तेल लगाइदिन्छु अरक झिकेर बनाएको तेल हो यो सुस्तो गमछ तेल घसेको दुबे हात उसले सोमदत्तलाई सुाई धुपको सुगन्ध थियो त्यो तेलमा तेल सुम्निमाले बिस्तारै बिस्तारै सोम शरीरमा तेल लगाइदिन थालि उसको हातको हलुका हलुका स्पर्श सोम बडो रमाइलो लाग्यो शिथिल सुविस्ताको अनुभव गरे उसले बीच -बीच जम्मा जम्मा। ते तेल लगाई लगाइदिँदा सुम्निमाको नग्न शरीर बीचबीचमा सोमदत्तको शरीरलाई छुन्थ्यो एक प्रकारको उष्ण शान्तिको अनुभव गरेर लट्ठिँदै गयो उसलाई लाग्यो बराबर ऊ तन्द्रामा डुब्न खोज्दैछ झम्मा झम्मा सुम्निमा तेल लगाउँदै थियो सुक्खा भएको तिम्रो जिउ तेल यस्तरी सोच्दैछ कि तिर्खा पिए जस्तो लाग्छ तन्त यसो दल्न पाकी छैन बालुवामा परे जस्तो तेल सोसिहाल्छ तिम्रो जिउमा फेरि हेर न पैताला त्यस्तो चिरिएको कुर्कुच्चा कट्ठै ल एकछिन उठेर बस्छ त सोमदत्त कपालमा तेल हालिदिऊ त्यहाँको निशब्द वातावरणमा सुम्निमाले बोलेको स्वर चराको बोली जस्तो सुनिन्थ्यो सोमदत्तको खानमा सुम्निमाले भने ल उठ अब र नुहाऊ यो मनुवा दुवाको पानीमा सोमधत्त यन्त्रवत सुम्निमा सँगसँगै जलभित्र प्रवेश गर्यो जलको निर्मल शीतस्पर्शले उसको अङ्ग पुलकित भयो अहिलेसम्मको लठ्ठ पार्ने मादक त मानु त्यहाँको शीतस्पर्शले एकदम लोप भएको छ र त्यसको ठाउँमा सारा शरीर र मनमा मानु निष्प्रयोजन अद्भुत फुर्ति र चञ्चलताको सञ्चार भइरहेको छ दिनको टर्का घाममा उसले आफ्नो अगाडि तिघ्रासम्म पानीमा उभिएकी सुम्निमालाई देख्यो जल क्रीडा गर्दै उसलाई पानी छ्यापिरहेकी तत्क्षण उसले लाग्यो सारा वातावरण नै पुलकित छ र क्रीडामय छ उसले पनि सुम्निमालाई पानी छ्याप्यो र नेतृत्व पारिदियो सुम्निमाले आफ्ना दुवै हत्केलाले पानीको बाछिट्टा छेल्दै शिर फर्काएर चिच्चाई यसरी उनीहरूले धेरै बेरसम्म जलमा स्नान गरे र दुवैजना सँगसँगै पौडिँदै दहमा टाडा टाढासम्म पुगे अनि जब तटमा आएर सुम्निमाले लुगा भिजाउँदै उसको शरीर मल्न थाली सोमदत्तले भन्यो सुमनिमा तिमीलाई कसले सिकायो सबै रमाइलो कुरा गर्न तिम्रो हात कसरी यस्तो सिपालु भयो कस्तो कोमल स्पर् छ तिमीलाई कस्तो कमलो चाप छ तिम्रो हातकेलामा कि त्यसले थिचिएर तेल लगाइरहन म लठ भएको थिए सुनिमा सोमदत्तको गर्दनलाई भिजाएको लुगाले मल्दथी फेरि भिजाउँदथी मल्दथथी र पुस्दथि यो क्रियामा सोमदत्तको गर्दनसम्म पुग्नको निम्ति उसको शरीर बराबर सोम दत्तसँग गर्थ्यो त भन्द थिज तिमी मलाई गिजाउन खोजिरहेछ होइन त सोमदत्त मलाई के आउँछ र भन्दा ल यसो न्युरी पर त यो गर्दनको कापमा राम्रोसँग मल्दिऊ सोम शिर झुकायो सुम्निमाले गर्दनमा रगडिदिँदै भने हेर हेर यस्तो कत्ला जमेको तिम्रो गर्दनमा नेएकै अवस्थामा सोमदत्तले भन्यो सुम्निमा मैले ठट्टा गरे होइन हेर सत्य भन्दैछु तिमी अत्यन्तै प्रवीण छेउ भन त यस्तो चर्या कसले सिकायो तिमीलाई सोम दत्तलाई यस्तो सुखको अनुभव कहिले भएकै थिएन कसैको चर्यारत स्पर्श पनि यस्तो कोमल सुखदायी र तृप्तिकर हुन सक्छ भन्ने उसलाई थाहै थिएन सुमनिमाले सोधे होइन के भनेको सोमदत्त तिमीले यस्ता सानसानो कुरा पनि कसैले सिकाउनु पर्छ त तेल लगाइदिन नुहाइदिन माया गर्न यस्ता सबै कुरा त जीवनले त्यसै दिन्छ नि हामीलाई साधारण किसिमले बाँच्दै जाँदा आफै सिकिने कुरा हुन् नि त यता मान्छे र स्वास्नी मान्छेका बिच माया गर्ने कुरा पनि कसैले सिकाइरहनु पर्छ त जीवनले आफै त्यसै नदिएका कुराहरूलाई बोत मेहनतका साथ सिक्नुपर्छ हेर सा। त तिमी बाहुनहरूले कति कुरा सिकाएको छौ मेहनत गरेर कति कुरा जानेका छौ कस्ता कस्ता कत्र कत्र पुस्तकहरू पढ्छौ हेर्छौ अनि कस्तो कस्तो नबुझिने कुरा पनि गर्छौ यसो भन्दै सुम्निमा जोरसँग हाँसी र भने के भन्या होला तिमीले तेल लाउन नुहाइदिनु पनि सिक्नुपर्छ अरे कोसँग सिक्यौ अरे सुम्निमाले भनेका यतिका कुरा सोमदत्तले सुनेन कि बुझेन कुन्ने उसले श्वास फेरे जस्तै बिस्तारो स्वरमा भन्यो सुम्निमा सोमदत्तको पिठ्यौँ मल्दा मल्दै सुम्निमा टक्क थामे उसले अचम्म मान्दै भाने के सोम के भनेको सोमदत केही बोलेन अनौठो किसिमले हेरिरहे सुमालाई सुमनिमाले हतारिएर भने ल भेरै बेर पानीमा नबसौ बाले भन्नुहुन्थ्यो कि यहाँको देवा कडा छन् भन्थे नि मैले लाग्ला तिमीलाई यहाँको देउता फेरि यता आउने बेला बाले के भन्नुभएको थियो मसित थाहा छ हेर है हे सुमनिमा उनको छोरालाई चाँडै फर्काएर ल्याए नि केही नहोस् उसलाई भन्दै हुनुहुन्थ्यो पानीबाट बाहिर निस्केर उनीहरू घाटको एउटा सिलाखण्डमा उभिए सूर्यको तेर्सिएको एउटा किरण रेखा वृक्षको सघन छायाको अन्तरबाट छिरेर सोमदत्तको छाती र सुम्निमाको पेटमा पहेँलो डोरो बनाउँदै तल पत्थरमा प्रकाश बिन्दु भएर परिरहेको थियो सुम्निमाले भानी अब एकैछिन हावामा यत्तिकै बिराकुम है आङ छिटो सुक्छ के सोम दत्तलाई हृदय भित्रैदेखि एउटा हलुका सिहरन भाइ झै लाग्यो शरीरले रमाइलो बोध गर्यो सुम्निमाले सोधी चाडो लाग्यो सोमदिओ होइन होइन सुम्बेमा म अत्यन्तै ते प्रसन्न छु त्यसैले मेरो शरीर पुलित भइरहेको छ <laughs> त्यसो भए त्यो सुन्दा तिम्रो मनुवा रिजिए जस्तो छ बुझ्यो जिउले त्यस्तो रमाइलो मान्न मान लाग्यो भने भन्ठान्नु पर्छ मनुवा ठुस्किन छाड्यो अब गाई बस्तुलाई छैनौ तिमीलाई माया गरेर छोयो भने कसरी जिउ सिरिङ सिरिङ्ग गर्छ नि आङमा काँडा उम्रेको हो त्यो खुसीले र त्यस्तै ते मनुवाले पनि खुसी भएर पखेटा फालेको हो क्या त्यो बाले भन्नुभएको ल एकछिन बस्छ त म तिमीलाई सिँगार दिन्छु तिम्रो रुपै साट दिन्छु सोमदत्तले आग्रहको साथ प्रश्न गर्यो किन सुम्निमा मलाई किन चाहियो शृङ्गार भन त किनभने हेर सोमदत्त तिमीलाई अब म भिल्लको रूपमा सिँगार दिन्छु र पहिला बताउ न मेरो रूप किन बदल्ने भन त किन्छित ढिबीको स्वरमा सुम्निमाले भने बाले भने के तिम्रो मनुवाले अर्कै रूप लियो भने त्यो फुर्फिन्छ अरे बालक जस्तै त हो नि त्यो पनि त्यसलाई भने नानाभाँती गरेर फुर्काउनु पर्छ अरे बुझ्यौ अनि आफू रिजिएपछि अर्काको ठुस्स परेको मनुवालाई पनि रिजाउन सक्छ अरे मैले त केही बुझेकै छैन उसले बोल्दा बोल्दै झोलाबाट कौडीहरूको कन्दनी झेकी र सोमदत्तको कम्बरमा लगाइदिए अनि कौडीहरूको माला, माला जनै जस्तै गरी काँधमा भिराइदिए कपाल कोरिदिएर मयुर पङ्खी मुकुट पनि उसले शिरमा पहिराइदिए अनि एउटा कालो चिल्लो काठको लामो लौरो दिएर सुम्निमाले भाने ए यो तिम्रो हतियार अब ल हेर त अब आफ्नो अनुहार दहको पानीमा पानीको किनारमा घुँडा टेकेर दुवैजना बसे र न्यौरिँदै पानीमा हेर्न लागे सुनेमाले भाने के देख्यो पानीमा चिन्यो आफूलाई सोम दत्तले घोरिएर पानीमा हेर्दै भन्यो यहाँ त म कहाँ छु र सुमैमा एउटा भिल्ल र एउटा सुन्दरी तरुणी छ सुवर्ण रूप पानीको छायामा तरुणीको अनुहार हाँस्यो तेही समय वायुको एउटा सानो झोका पानीमाथि लाहार बनाएर गयो सोम दत्तले चकित स्वरमा भन्योमा यो, यो मैले त के बुझ्नै सकिनँ भनत मलाई के भयो अनि उसले अचानक सुमनिमाको झोकेको काँधलाई दुवै हातले जोरसँग हल्लाउँदै भन्यो सुमनिमा उसको आँखा एउटा भयङ्कर दीप्तिले टल्किरहेको थियो राति बाघका आँखा जसरी टल्किन्छन् र उसको श्वास उत्तप्त थियो र द्रुत गतिले चलिरहेको थियो सुम्नीमा हात्त्यै हतपताएर उठी उसले सोमदत्तलाई पनि उठाउँदै भने सोमदत्ता अब तिमीले यहाँ धेरै बेर बस्नु हुँदैन बुझ्यौ बा भन्नुहुन्थ्यो यहाँको देवा साध्य दे बलियो छ सा र कडा पनि बाले भन्नुहुन्थ्यो कि तिमीलाई जसरी पनि जोगाएर ल्याउनु जब उनीहरू मनुवा दहको वनको झ्याङलाई फट्याएर बाहिर निस्किए सोमदत्तको आँखा बाह्य लोकको उज्यालोमा एकछिन तिर्मिरायो उसलाई एक प्रकारले तानेर नै बलपूर्वक सुमनिमाले मनुवा दहको उपवनबाट बाहिर ल्याएकी थिए बाहिर आएपछि सोमदत्त केही समेत भयो र उसले भन्यो कस्तो उज्यालो है बाहिर हो त सोमदत्त अब दिन पनि ढल्किसक्यो रात पर्नु पनि पर बेर छैन र तिमी हेर त कति टाढा आश्रमसम्म पुग्न छ म तिमीलाई आश्रमको बन्दसम्म त्यो कोसी छेउको समीको रुख छ नि त्यहाँसम्म पुऱ्याइदिन्छु है ल त्यो छिटो हिँडौँ अब किराँती गाउँलाई दाहिनेपट्टि पारेर पातलो गोरेटो हुँदै उनीहरू सने सने तल झार्दै थिए सुन्दरता अत्यन्त शान्ति र परम सुखको अनुभव गरिरहेको थियो यस्तो परिपूर्णता उसलाई आजसम्म पहिले कहिले पनि भएको थिएन मानव जीर्णरोगपछि प्रथम प्रथम उसले भोजन गर्न पाएको छ त्यस्तो सन्तोष ऊ अहिले अनुभव गरिरहेको थियो मन आनन्दित थियो सन्तुष्ट थियो परिपूर्ण थियो तर त्यसमा दहमा भए जस्तो उग्र चञ्चलता थिएन उफेरी फेरि साधारण स्थितिमा प्राप्त भइसकेको थियो लाग्थ्यो कि सोमदत्तर सुम्निमा मानु धेरै पुराना मित्र हुन् मानु एउटै गाउँका घनिष्ठ साथी हुन् र यसरी कुरा गर्दै उनीहरू बाटो काटिरहेका थिए कहिले सुम्निमाले सुम्निमा भने के भन्नु नि अब मलाई तिमीले पछाइदिएपछि धेरै वर्षसम्म दुःख मानेर मैले जीवन बिताएँ लाग्थ्यो केहीमा पनि स्वाद छैन खल्लो खल्लो अब पछि आमाबाको ढिपी टार्न सकेन बिहे गरे गाउँकै केटासँग त्यसले पनि मैसँग बिहे गर्छु भनेर ढिपी लिएको थियो छोरी पनि थियो मेरो सोमदत्त छ महिना देखेनौ तिमी सुखी छौ समयमा मधुरो स्वरमा सोमदत्तले सोध्यौ घाउ लागेको रुख त हुर्किन्छ नि सोमदत्त यदि त्यसमा बाँच्नलाई चाहिने रस माकी छ भने र सहज स्वभावमा पायो भने फेरि मेरो दुला तिमी जस्तै छ उसँग रात बिताउँदा तिमीसँगै छु जस्तो लाग्छ यस्तै सपनालाई अँगाल्दै त हिँड्नुपर्छ रातभरि मौससँग टाँसेर सुतेको हुन्छ तै पनि उसले मलाई पाएन रे हाम्रो छोरी पनि भाइ तै पनि म उसलाई भेटिएन रे ऊ भन्छ अब म काशी जान्छु त्यहाँ बाहुन जस्तो गोत्र लिन्छु र म पनि ठुलो सपनालाई अँगाल्छु त्यस्तो पनि कसैले गर्ने हो त सोमदत्त भन त एउटा किराँतीले बाहुनको गोत्र लिने रे सोमदत्त अवाक भएर सुमनिमाको कुरा सुनिरहेको थियो उसको हृदयान्तरमा ठुलो उद्वेग र हलचल मचिरहेको भए पनि उसले मुखबाट एक शब्द पनि झिकेन सुमनिमाले एउटा लामो सास तानी र भाने हुन त सोमदत्त यो जिन्दगीसँग बाँधि र बसिरहनलाई पनि त सानातिना सपना त अँगाल्नै पर्छ तर किराँतीले बाहुनको जस्तो भएर गोत्र लिने र उनीहरूको जस्तो अजङ्गको ठुलो सपनालाई अँगाल्ने कहाँसम्म ठिक होला भन त हा सोमदत्त था तिमी सोमदत्तले यति मात्र भन्यो कि सुमनिमा छोरी अत्यन्तै रहर लाग्दैछ इसी कुरा कोशी को उ कोशी तट कोई समय को वृक्ष निर पुगे जहां बाल्य काल में सोमदत्त ने पेलपटक सुमनिमा भेटी थी रूखमणी उभर सुमनिमा ने समझना सोमदत्त यही हम भेट भाग दिन भन्न ती तर सोमदत्त उसका आंखा रसा थे उसके बिस्तर भो पीर्सने सुमनिमा सोमदत्त ने सुमनिमा को हाथ संहा सूर्य अस्ताक्षल में ढल्कि हठात रुखमुनि सासको अँध्यारो देखियो सोमदत्तको हातबाट आफ्नो हात हटाएर सुमनिमाले भने मलाई अवेर सोमदत्त म जान्छु अब माया नमारि ल सोमदत्तले के भन्नुभन्दा पूर्व नै उसले फेरि भने सोमदत्त पाले त भनेको होइन तर एउटा सबभन्दा पछिल्लो विधि म आफ्नै मनले गर्छु यति भनेर हठात उसले सोमदत्तलाई आफूसँग टासेर बलियो आलिङ्गनमा पेर्दै उसको मुखमा चुम्बन गरी अनि तीव्रताका साथ दौडिँदै ऊ भागी र यो पनि भन्दै गई कि मैले आफ्नो मुटुको तातो सासले तिम्रो मनुहालाई फुकिदिएकी छु सोमदत्त सुनिमाको स्वर वनभित्र रात्रिप्रवेशको अन्धकारमा लोप हुन पुग्यो यता सोमदत्त विक्षिप्त जस्तै सुम्निमाको नाम पुकार्दै चिच्याउन थाल्यो सुम्निमाको मधुरो हुँदै गएको स्वर उसको कानमा पर्यो सुम्निमा भन्दै थिए कि सोमदत्त म तिमीलाई आश्रममा पर्खिरहेकी छु सपना जस्तै तिमीबाट अङ्ग हालिन सोमदत्तको ओठ अग्निस्पर्शले पोले जस्तो भत् भत् गरिरहेको थियो उसको शरीर भर्खरैको नारी शरीरको स्पर्शले रन्किएको थियो ऊ उत्तेजित थियो र चञ्चल थियो उसले उन्मत्त भएर फेरि सुम्निमाको नाम लिएर पुखार्यो कोशीको कलकल ध्वनिमाथि उठेको उसको स्वर पहाड जङ्गल र घाँसमा प्रतिध्वनित हुँदै गाई गाई कराउन थाल्यो मानु सारा वनप्रान्त ऊ जस्तै उन्मत्त भैर भएर सहस्त्रकण्ठले चितकार गर्दैछ सुम्निमा सुम्निमा भन्दै प्रगाड हुँदै गएको अन्धकारमा सुम्नीमा दुगुर्दै गाउँतिर फर्किरहेकी थिए आफ्नो मुटुको चढ्काईले पग पग ऊ बेहोस हुन खोज्थे प्रतिध्वनित भइरहेको शोकत्तको आर्तपुकारलाई नसुन्नका लागि उसले दुवै काम थुनेकी थियो सुम्माको चोकिन्छौ यो प्रस्तुति तपाईँलाई रोचक लाग्यो हौस् त आजको अङ्क यति उपन्यास सुन्नेमा र यस कार्यक्रम बारे यहाँको धारणा टी भोला तिमल सिन्हा पवन राजला प्रतिक्रिया काम संचार वंचार एट जीमेल डॉट कॉम